ट लाइन रेडियो सरकार र नेकपा माओवादी नेतृत्वको मोर्चाबीच आज पनि वार्ता हुँदैछ दिउँसो तीन बजे शान्ति कोषको सचिवालय बबर महलमा वार्ता तय भएको मोर्चाका नेता खगेन्द्र माखिमले जानकारी दिनुभयो गोलमेज सभा र संविधानकान्तरवस्तुमा सहमति जुटाउने प्रयास हुने उहाँले बताउनु भयो हिजो हुने भनेको वार्ता तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो सरकारसँगको वार्ता घी अहिलेकै बेरमा मोर्चामा बद्ध दलको कार्यदल छलफलमा जुट्नेछ नेकपा माओवादीको पार्टी कार्यमा छलफुल हुने तयारी भइरहेको छ वर्तमान सरकार परिवर्तनलाई मुख्य एजेन्डा बनाएको नेकपा माओवादी नेतृत्वको मोर्चा वर्तमान सरकारले गराउने संविधान सभा चुनावमा सहभागी हुन सक्ने निर्णयमा पुगेको छ हिजो दिउँसो बसेको मोर्चाको बैठकले अहिलेको सरकारलाई मान्यता दिइसकेको तर सरकारले चार निर्णय मान्न नहुने निष्कर्ष निकालेको छ मोर्चाले आजको बैठकमा चुनावी कार्यक्रम स्थगित गर्ने मुख्य एजेण्डा बनाउने तयारी गरेको छ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 नेपाली कंग्रेसका केन्द्रीय सदस्य गोपाल राजा पहाड़ीको आज बिहान निधन भएको छ लामो समयदेखि विरामी रहेका पहाड़ीको सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएको हो मिरगौला मोटो मधुमेह उच्च रक्तचापबाट फिर्द पहाड़ीलाई साउन पाँच गते अस्पताल भर्ना गरिएको थियो शङ्खवा सभाको सम्पन्न परिवारमा जन्मनु भएका दहाल मनोनित तर्फबाट नेपाली कंग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँ सभापति सुशील कोरिट मानिनुहुन्थ्यो दाहाल पञ्चायतकालदेखि पौन, नै कङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो स्वर्गीय पहाडीको सबलाई पार्टीको केन्द्रीय कार्यालयमा बिहान दस बजीदेखि श्रद्धाञ्जलीको लागि राखिएको छ नेता पहाडीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेता पहाडीकी भान्जी मन्जु भट्टुवाले जानकारी दिनुभयो पहाडीकी निधनको शोकमा नेपाली कङ्ग्रेसले भाद्र तिन चार पाँच गति तिन दिनसम्म पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ साथै केन्द्रीय र जिल्लामा शोक कार्यक्रम बाहेकका अन्य कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ पहाडीको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने नेपाली कङ्ग्रेसले जनाएको छ प्राइब प्राइब निर्वासन आयोगले आज पनि फोटोसहितको मतदाता नावली संकलनलाई जारी राखेको छ एक भदौबाट शुरू भएको नामावली संकलन कार्य सात भदौसम्म जारी रहनेछ थप गरेको दुई दिनभित्र देशभरबाट अठार हजार दुई सय सन्ताउन्न जनाले फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ हिजो मात्रै तेह्र हजार नाम दर्ता गराएका थिए हिजो सबैभन्दा बढी काठमाडौँ चार जना र सबैभन्दा कम मनाङमा पाँचजनाले नाम दर्ता गराएको पनि आयोगले जनाएको छ वसोमेर पुगे मतदाता नावली सम्बन्धी एन दुई हजार त्रिसठी बमोजीमा मतदाता हुन योग्यता पुगेका नागरिकका लागि भदौ सात गतेसम्म देशभरका पचहत्तर ओटै जिल्ला निर्वाचन कार्यमा मतदाता नावली दर्ता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिएको छ नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले आफ गरे पनि मङ्सिरसार गते चुनाव हुन नसक्ने बताउनु भएको छ आज बिहान जनकपुरमा भएको पत्रकार सम्मेलनमा उहाँले मोर्चाले राखेको अठार बुधे माग पूरा गरिए चुनावको मिति पनि सार्नुपर्ने भएकाले मङ्सिरसारमा चुनाव नहुने निश्चित रहेको बताउनु भएको हो सरकारले जबरजस्ती बल प्रयोग गरी चुनाव गराउने प्रयास गरे मुलुकमा ठूलो द्वन्द्व हुने उहाँको दावी छ चुनाव हुने नहुने चार दल तथा सरकारमा निर्भर भएको र चुनाव गराउनको लागि मिति सार्नुपर्ने र आफूले राखेको माग पुरा गर्नुपर्ने गजरेलले बताउनु भयो आफू चुनावको विरोधी नरहेको र यथास्थितिमा चुनाव गराएर मुलुकलाई सिक्किमीकरण भोटानीकरण गर्न खोजिएकोले चुनाव बहिष्कार गर्नु बाध्यता रहेको भनाइ थियो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उच्च स्तरीय राजनैतिक समितिका कारण दोस्रो संविधानसभा घोषनाव अनुष्ठित भएको भन्दै तत्काल समिति खारिज गर्नुपर्ने बताउनु भएको छ कतारमा सम्पन्न रापरूपमा नेपालको भेलामा सहभागी भई आज स्वदेश फर्कने क्रममा थापाले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अध्यक्ष या राष्ट्रपतिले अधिकार प्रयोग गरी उच्च समिति खारिज गर्नुपर्ने बताउनु हो थापाले उच्च समिति विघटन गरेर अगाडि बढे मात्रै निर्वाचनप्रतिको आशंका हट्ने बताउनुभयो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 युद्धको कारण लामो समयसम्म परिवारसँग छुटिएकालाई पुनर्मिलन गर्ने दक्षिण कोरियाको प्रस्तावलाई उत्तर कोरियाले स्वीकार गरेको छ पुनर्मिलनको कार्यक्रम परम्परागत पर्वको दिन आउँदो सेप्टेम्बर उन्नाइसमा उत्तर कोरियाको पर्यटकीय रिसोर्टमा हुने उत्तर कोरियाले सरकारी संसार माध्यमले जनाएको छ दक्षिण कोरियाका राष्ट्रपति फार्ग गेहेले दुई हजार स्थगित भएको पुनर्मिलनलाई निरन्तरता दिन गत हप्ता प्रस्ताव राख्नु भएको थियो राष्ट्रपति गेनहेले दुई देशबीचको सम्बन्ध सुधारको लागि संयुक्त औद्योगिक प्लांट पुनः संसान को प्रस्ताव में जोड़ दून थियो। र मैत्रीपूर्ण खेलका लागि कुवेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतको अल अरबी टीमलाई दुईका विरूद्ध आठ गोले पराजित गरेको छ आइतबार राती अल अरबी रंगशालामा भएको खेलमा नेपालका विमल खर्ती मगरले ह्याट्रिक गरे भने सन्तोष साउखल निराशनकरका विजय गुरूङ र टेकबहादुर बुढा थोकीले एक एक गोल गरे सत्र वर्ष मुनिको राष्ट्रिय टोलीको स्ट्राइकर खर्तीले संघीय राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक गरेका हुन् अल अरबी टोलीसँग भएको खेलमा इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै नेपाली डिफेण्डर रोहित चन्द भनी सहभागी भएका यसअघि नेपाली कुबेतको बीस वर्ष मुनिको टोलीलाई दुई शून्यले हराएको थियो काठमाडौँ भने साप च्याम्पियनशिपको तयारीका लागि बहरानको भ्रमण सकेर नेपाली फुटबल टोली कुवेतमा रहेको छ